अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो र यो हो कार्यक्रम अर्पण शुभ साँझ हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने प्रत्यक्षमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघा हर्स र इन्टरनेट्लु रेडियो अर्पण लगन गरेर कार्यक्रम अर्पण शुभ साँझ गर्दछ प्रत्येक दिन ठिक यसै समयदेखि करिब करिब सात तिस बजीसम्मको यो बीचमा रहनेछौँ र यो बीचमा रहँदाखेरि तपाईँसँगै हामी कुरा खानी गर्छौ सँगै सुमधुर लोकधरी आवाजहरू तपाईँको माझमा हामी प्रस्तुत गर्दै आइरहेका छौँ आजको यो श्रृङ्खलामा त्यस्तो त तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टोरीको टेलिफोन नम्बर खुल्ला छ तपाईँले फोन गर्नुपर्ने हुन्छ स्टुडियोको टेलिफोन नम्बर हो सुन्य छपन्न पाँच त्रिसठी दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र विष्णु हो अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री सा मसुरी अकाल सङ्गीत भाइको साथ मिल्ने नै छ ए कोही मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ भनेर इसारा गर्दै हुनुहुन्छ मित्र विष्णुले कहाँबाट हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हेलो कोही सा, को सा, को सा, साथी हुनुहुन्थ्यो तर कुराकानी हुन सकेको छैन तर पनि कुराकानीको क्रमलाई छुटाउने प्रयत्नमा हुनुहुन्छ विष्णुजी र साथीलाई मैले बोलाउने तर्खर गरिरहेको छु को हुनु हजुर नमस्ते कहाँबाट कसको आवाज होलाकुर हुनुहुन्छ ए यार मैले भन्नु पर्यो दाइ आहा ज्यू सारमै रहनु नै ठुलुक राख्यो जस्तो लाग्यो छ मेरो पनि सोर यहाँले के गर्नु हुन्छ ए बसि बस त घरकि रे आ यति के बसि बस आउने हो हामी पहिलो पटक कुरा गानी गर्दै छौ कि जस्तो लाग्यो हो तेस्रो छुट्टी हो पहिलो चोटी हैन आहा दोस्रो छुट्टी ज्यूस म सँग पनि दोस्रो चोटी हो ए तबेसँग त फर्स्ट चोटी हो आ ज्यूस म सँग चाहिँ दोस्रो चोटी भइस आहा एकदमै ज्यूस म सँग चाहिँ पहिलो पटक कुरा खाने हुँदै छ खाना खाने कुराकानी एउटा लास्ट आएर सोनियालाई सहभागिताको लागि सुनेर होला है अहिले छुट्टी हुँदो सोनिया लाभरि कतातिर व्यस्त ै हो गर्मी पर्ने क्रममा पनि छ होइन बाहिर कता कता हिँडौँ पनि मनलाग्दो हो तर के गर्नु गर्मीले साह्रै सताउँछ एकदमै होइन सुनिताको खाना भइसक्यो तपाईँ भएको छैन हाम्रो पनि भएको छैन एकैछिन पछाडि भने अब त गरिहाल्नु भयो होइन के गर्नु अलिक त भए पनि टाढा छ लिन आउनुपर्छ है त्यसो भएदेखि त लिन आउनुपर्छ होइन त्यस पछाडि अवश्य पनि हामीसँगै खाने हो एकदमै सुनै त्यसै कार्यक्रममा आउनु भएको छ एउटा आवाज हामी बजाउँदैछौँ केही छ मेरो कस कसलाई सुनाउनु हजुरलाई अनि कन्टेन्टलाई अनि उसलाई अनि मेरो घर परिवार साथीहरूको बर्थडे छ आज उसलाई चाहन्छु अनि मलाई चिनाउ हुन्छ सुनिताजी तपाईँको भाइलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना सुनाइदिनुहोला भन्न चाहन्छु र सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला नमस्ते सुनिताको सहभागिता गङ्ग्रुजबाट हामीलाई मिलेको थियो कार्यक्रम अर्पण शुभ साँझको वसाईमा फेरि पनि अर्को एकजना मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ उहाँलाई पनि स्वागत गरिहालौँ त्यस एउटा आवाज बजाउनेछौँ क्रममा उहाँलाई बोलाइहाले हजुर नमस्ते हाम्रो पनि सबै ठिकै छ यतापट्टि त्यस्तै नै हो गर्मी बढ्ने क्रममा छ र गर्मी पनि बढ्ने क्रममा छ होइन र साह्रै गर्मी छ सा क्यारे राजी विशेष गरी के गर्नुहुन्छ यहाँले यतिकै बसी, बसी बसाउने हो होइन कार्यक्रममा आउनु भएको राज खाना खाएर सम्झिनु भयो अथवा यहाँको भएको छैन हजुर कार्यक्रम सघाए पछाडि खाने विचारमा आउनुहुन्छ एउटा आवाज बज्ने छ कस कसलाई सुनाउनुहुन्छ र विशेष गरी मेरो साथीलाई निर्मल थापा र मेरो घर परिवारलाई हुन्छ राजी सहभागिताको लागि धन्यवाद स्टुडियोको टेलिफोन नम्बर खुला छ सुन्न छत्तिस अनि तेत्तिसको दुईवटा बाटो मध्ये कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ तिमीलाई एउटा आवाज गुन्जिसकेको छ पछिल्लो समयमा पुष्कल शर्माको पुरानो सम्झना आउँछ आउँदिन संग्रहमा समावेश आवाज हो पुष्कल शर्मा अलिला बेसी आवाजमा सुझिएको आवाज तथा शब्द श्रीजना हा पुकल शर्मा केही रजना म्युजिक प्रणालीले बजारमा लिएर आएको निर्माया आउँछ सेवादी नो भा निरुमा दिन देखना पाऊद मरुनी भाई माता फेटू ने सकता हम सेवा भादी नो भा निरुमा ऐसे मार छुमा देखना पादना निरुमायाद नै सी मार छू म देखना पादी हजुर मित्र वेदनाले यो फुटायो तिमीबाट सधैँलाई छुटायो आउँछु आउँदिनौ हो भन निर्माया आउँछु आउँदिनौ यसै मर्सु म देख्न पाँदिनौ पुष्कल शर्मा अनि पूर्ण खला वैशेक सजिए खावाज तपाईँको लागि कार्यक्रमको शुभारम्भ सँगसँगै र कार्यक्रममा पहिलो लुकधरी आवाज सँगसँगै बेसाइसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सँगसँगै तपाईँ हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पनि डब्लु डब्लु डब्ल्यु गरेर सुनिरहनु भएको छ सात तिस बजीसम्मको यो यात्रा हामी तपाईँसँगै गर्ने तर्करमा र तपाईँ पनि साथ दिइरहनु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य को पाँच त्रिसठी तिन सय तेत्तिसको ते यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ रहा बाटो हई मित्र आईसुभर संगकेत करते ये को क्रम स्वागत करमस्ते हलो हजार नमस्ते कस को आवाज होला हो समीर जी के हाँ हा, बसी बसाऊ के अलावा अर के बस बसाऊ के अलावा अर के समीर समीर जी अन्ीरजी अमीला हाँ समीर जी यहाँ मैं सोच बसी बसाऊ के अलावा के खाना भइसक्यो समीरको अथवा भएको छैन खाना भइसक्यो कार्यक्रम सकिए पछाडि कार्यक्रममा आउनु भएको छ समीर हामी केही दिन पछाडि एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ कार्यक्रम मार्फत हुन्छ समीर सहभागिताको लागि धन्यवाद अन्तै समय नमस्ते समीर लामाको सहभागिता हामीलाई धादिङबाट सम्झिनु भएको थियो तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने फटाफट डाल गरिहाल्नुहोस् स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ यति बेला अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहोस् भनेर सङ्केत मिल्दैछ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो सम्पर्क विचित भइसकेको छ भनेर सङ्केत गर्दै हुनुहुन्छ र यति बेलाको क्रममा भने वैष्णवजी बाहिरिसक्नुभएको छ र राजीको आगमन भइरहेको छ तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सात तिस बजीसम्मको बिचमा रहने क्रममा तपाईँसँगै कुराकानी गर्छौँ र समुद्र लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्दै आइरहेका छौँ र तिनी आवाज सँगसँगै पनि कसैलाई सम्झन र तिनीहरू आवाजहरू सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ स्टुडियोको दुईवटा टेलिफोन नम्बर खुल्ला छ कुनै पनि एउटा बाटो रोजेर आउनुभयो भने तपाईँसँग कुरा खाने भन्ने छ एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत आइरहेको छ त हुनुहुन्छ स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते धेरै होला सुनिलजी के छ खबर जियो जियो कता हरा सक्छ कता कता कहिले कहाँ आउँदाखेरि पनि कुराकानी भएन भने साह्रै मन तालिने क्यालजीको माया र एउटा बाँचिरहेको छु भन्दा केही फरक नपर्ला अरू त त्यस्तै होइन सुनिल दिनभरि कता व्यस्तुटर कम्प्युटर क्लासतिर जानुभयो होइन टाइम पास गर्नुभयो समय बिताउनु भयो खाना भइसक्यो सुनिलको अथवा भएको छैन भने पछाडि कार्यक्रम सुनिल अन्त्यमा एउटा आवाज बजाएर हामी छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ टाढामा हुने सादीलाई गीताजीलाई अनि कोराङमा बस्नु हुने मलाई सुनेप सम्पूर्ण मेरो प्रियले खुसी लागेर आरपी केसलाई हरि सरलाई अनि हेमराज सरलाई गोपाल सरलाई र आसन सरलाई र नाम सुतेको ना सम्पूर्ण सरहरूलाई हुन्छ सुनिल सहभागिताको लागि धेरै धेरै धन्यवाद बोल्न चाहन्छु र यसरी नै सधैँ हामीलाई सम्झिँदै गर्नु होला र अन्तसम्म सुनेर साथ दिनु होला एकदमै सुनिरहनु भएको छ र अन्तिमसम्म हामीसँग सहभागिता पनि स्वागत गरिहाल्छु के छ नयाँ भने पछाडि आजकल कता व्यस्तो भयो भनेर सोध्यो भदनसी खाना भइसक्यो अथवा भएको छैन यहाँको दाजु अब एकैछिन पछाडि लाइन पनि आइन्छ होइन बदन कार्यक्रममा आउनु भएको छ अन्त्यमा हामी एउटा आवाज बजाएर छाड्नेछौँ कसलाई सुनाउनुहुन्छ अनि हजुरको लागि अनि राज दाईलाई विष्णु दाई सुभाष दाई रिजन दाई पतिजा दिदी अर्पण हुन् फ्यामिली रमेश आन्टीको लागि अनि मेरो माउन्ट एबरेस तथा आदर्शिङका सम्पूर्ण भाइ बहिनी तथा स्टहरू र मलाई भन्छ भदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनाउनुहुन्छ मैले भन्नै पर्दैन छुट्टी हौ नमस्ते अधिकारीको सहभागिता छोनपुरबाट कार्यक्रम अर्पण सुझको व्यवसायमा अझै केही साथीहरूसँग कुराकानी गर्छौँ र बिस्तारै हामी छुट्नुपर्ने छ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ टेलिफोन लाइन चाहिँ खुल्ला छ प्रविधि कक्षमा मित्र राजीको आगमन भइसकेको छ आवाजबाट म तपाईँ अर्पण सु साँझको सहयात्री सूर्य ढकाल भइरहेको छु सँगै तपाईँको साथ मिलिरहेको छु र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ राजले उहाँलाई बोलाउँछु हजुर नमस्ते इम सम्पर्क व्यक्त भइसकेको छ भन्नुभएको छ अर्को एकजना मित्रलाई स्वागत गर्छु यतिको क्रममा अर्को एकजना साथी टेलिफोन लाइनमा हुनुहुन्छ कहाँबाटको साथी हुनुहुन्छ मैले उहाँलाई स्वागत गर्ने तर्खर गरिरहेको छु त्यसो त तपाईँ पनि कार्यक्रममा का आउन चाहनुहुन्छ सा भने फटाफट डाल गरिहाल्नु होला सात तिस सम्मको बिचमा हामी रहनेछौँ र तपाईँसँगै कुराकानी गरिरहेका छौँ र अझै केही कुराकानी हुनेछौँ र अन्तिममा एउटा लुकधुरी आवाजहरू एउटा लुकधुरी आवाज तपाईँको लागि छाडेर हामी बिदा हुनेछौँ ख्यारे यतिलाई साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते हेलो हाम्रो पनि सबै ठिकठाकै छ गर्मी बढ्ने क्रममा छ सा साह्रै गर्मी भएको छ यो गर्मीमा बाहिर यताउता घुम्न पनि साह्रै गाह्रो हुने क्या सुमित्राको खाना भइसक्यो अथवा भएको छैन आहा, नहीं। नहीं, खाना खाना को के भैन ठीक <laughs> सारी, सारी, सारी बजाएत्राद <laughs> तीजर तीजर दिन सुमित्रा सहभागिताको लागि गर्छु सुमित्रा चिपाङको सहभागिता खराकबाट मिलेको थियो कार्यक्रम अर्पण शुभ साँसको व्यवसायमा बिस्तारै अब पनि छुटिनु पर्ने तर्खर गर्नुपर्छ भनेर राज्यले सङ्केत गर्दै हुनुहुन्छ तर एकजना साथीसँग कुराकानी गर्छौँ त्यस हामी कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ र यति आजको लागि पनि अन्तिम भाग्यमानी श्रोता टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु र उहाँसँगको कुराकानी हामी कार्यक्रमबाट छुट्नु हुन्छ यति कहाँबाटको साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते कहाँबाट कसको आवाज होला जी के को राम्रै आओस् हाम्रो कार्यक्रममा पहिलोपटक हो कि पहिलोपटक गर्दैछौँ ठिक छ पहिलो पटक भए पनि अन्य आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै कुराकानी हुन पाओस् शर्मिलासँग गएर विश्वास गरौं र खाना भइसक्यो शर्मिलाको अथवा भएको छैन कार्यक्रम पहिलो पटक आउनुभयो धेरै कुराकानी गर्ने मन थियो तर समय बिस्तारै ढल्किने क्रममा छ अन्तिम अन्तिम चरणतिर पनि हामी छौँ र अन्तिममा एउटा आवाज बजाएर छाड्नेछौँ शर्मिला कस कसलाई ईश्वर आउनुहुन्छ शर्मिलाजी एउटा सहभागिताको लागि पहिलो पटक मात्र नभएर अन्य धेरै कैयौं पटक कुरा खाने होस् होइन सहभागिता नेपालीबाट हामीलाई र होला कुराकानी हुन सक्दैन मित्र राज्यले विदा भएर जानुपर्ने बेला भइसकेको छ भनेर इसारा गर्दै हुनुहुन्छ र अब पनि छुट्नुभन्दा पूर्व कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धन्यवाद प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुन्नुहुने तपाईँलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद टेलिफोन सम्पर्कमा जुट्नुहुने साथीहरू सोनिया लामा सुनिता राज समीर लामा सुनिल बेक बदन अधिकारी सुमित्रा चेपाङ र अन्तिममा कुराकानी गऱ्यौँ शर्मिला पौडेल तपाईँ सम्पर्कलाई धन्यवाद अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयासरत रहनुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु र सँगै धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने हुने मित्रद्व कार्यक्रमको पूर्वार्धमा मित्र विष्णु र उत्तरार्धमा आएर राजीको साथ मिल्यो दुवैजना साथीहरूलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि बाइको लागि पृष्ठभूमिमा गुन्जिर भएको यो आवाज पछिल्लो समयमा बजारमा आएको आवाज हो वैष्वी सङ्गीत प्रणालीबाट हिमाल आचार्यको उत्कृष्ट लय तथा शब्द सृजना हो भने हिमाल आचार्य अनि पुनः कला आवाजमा सुजीवको आवाज पनि हो दुखियो जिन्दगी जिउने भयो बाधा तिम्रो साथमा सुख छ त मेरो साथमा दुख छ सा, मल्छ भनी सुख दुःख बाटोमा दादा यो आवाज गुन्जिसकेको सप्टेष्ठमीमा अन्तिम आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण शुभ आजको यो श्रृंखलाबाट पनि अर्पण शुभ सहयात्री मसुरी आठकाल पनि अझ लिन चाहन्छु खुसी श्रीमाना पारी जिन्दगी भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथामा दुखा मिल्छ भने सुखा दुख पा बिर्साउँदैछु फत के को चौतारी दुखी हो जिन्दगी जिउनै भयो बाबा तिम्रो साथमा सुख छ त मेरो साथमा दुखा मिल्छ भने सुख दुखा पाड आधा आधा मिल्छ भने सुख दुखा पाड आधा आधा भए के मैले चिता बुझाउँथेँ त्यसैमा दुखी हो जिन्दगी जिउ नै भयो भाडा तिम्रो साथमा सुख छ त मेरो साथमा दुखा, मिल्छ भने सुख दुःख पाख दुःख पा to be खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगरा दूरसञ्चार रोडमा श्री बर्दर्स ट्युसन इन्स्टिच्युट खुलेको जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने इङ्ग्लिस ल्याङ्ग्वेज होम ट्युसन प्लस टू एक वर्ष मनै उत्तीर्ण सात आठ नौ फेल भए पनि एसएलसी दिन पाउने व्यवस्था स्वच्छ शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा नयाँ पद्धतिबाट पढाइने संपर्क थ्री ब्रदर्स ट्यूशन इंस्टीट्यूट रतनगर आठ दूर संसार रोड बकुलर मोबाइल नंबर दीपेन्द्र घिमिरे अंठानब्बे चार तिरपन एकतीस दुई सब्बे सुदीप अर्यल अन्ठानबे चार एकवन एकवन नौ सय उन्दल खनाल अंठानब्बे एक अथा हार्दिक निमन्त्रणा हाम्री प्यारी छोरी स्वर्गीय अमृता पाण्डेको जेठ नौ गते 25 वर्षको अल्पायुमय भएको असामयिक निधनमा सागर जानुहुने छरछिमेक इष्टमित्र बन्धु बान्धव एवं हामी प्रति सहानुभूति प्रकट गर्नुहुने सम्पूर्णमा यही जेठ बिस गते पर्ने बाह्र दिनको पुण्यतिथिमा आफ्नो निवास कठार साथ खरखुट्टेमा गहुत ग्रहणका लागि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ बाबा चित्रदेव पाण्डे एवं सम्पूर्ण पाण्डे परिवार कठार साथ खरखुट्टे न्यु साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना रणपाठ बकुलहर दूरसञ्चार रोडमा अवस्थित न्यु साइनिङ एजुकेसन सेन्टरमा प्राइभेट टेस्ट एसएलसी तथा सिक्स टू सिक्स डे होस्टेलमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकवर्गमा सहर जानकारी गराउँछौँ सिट सीमित भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रनपाठ बकुलहर दूरसञ्चार रोड संचालक नवीन कुमार शर्मा मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी र अन्ठानब्बे चार हामी पहिलेको ठाउँबाट क्वेस्ट मोडल कलेजको गेटसँगै सरेको जानकारी गराउँदछौँ म मै गर्वक मेसास्ट टच मिश्वास मजीनियरिंग पेशा थैंक यूरिस्ट टच मकुकी मसंग एवरे मेरे भविष्य मेरे एवरेस्ट टच Nepal, Pride of Nepal. कार्यालय शून्य सपन पांच एक तीस आठ सौ नौ शाखा कार्यालय रत्नगर टाड़ी मेरी स्टोब संगल अंठानबे चार पचास तेईस शून्य एकसठी पांच थानी सुख मोबाइल अंठानबे पचास सन्तावन छर मिशिंग कतिखेर आउने हो खोइ ए त आइपुगेस् आइज अनि काम सिद्धियो आउन त आए दाई तर काम बरु मैले भनेको दिएको फोटो भिडियोको लागि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 करिना तिम्रो कपालको लचकता देखेर मलाई पनि यस्तै बन्ने इच्छा जाग्यो अ मलाई पनि भन न यसको रहस्य ए रेस्मा तिमी पो एरिडेली ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा गएर तुरुन्त हेयर स्टेट